श्रुति सम्भेको शुक्रबारको श्रृङ्खलामा हामीले गएको छाता पनि कमल प्रसाद गेवालीको कर्म पुस्तकको वाचन सुन्यौं कर्मको पाँचौं श्रृङ्खला गएको छाता हामीले सुनेका थियौं पाँचौं श्रृङ्खलासम्म आइपुग्दा लेखकले काठमाडौँमा आफ्नो घरवास सारेसम्मको कुराहरू आएका थिए अब के हुन्छ त सुनौ कर्मको छैठौं श्रृङ्खला पृष्ठ एक सय व्यवसाय सुरू का दिन में मिहान बाहरिथे संूते म मर पुग्दा उके मैं व्यवसाय संतान बट टाड़ा बनाये थी गौरी मेरे लिए चीसो भात कुरे बस्थि म भात कुरे नबस् भेजा अधिकार भिवारप्रति समय दिन न स कस्तो अधिकार मैं कहीं बुझे बुझाएन न तो बुझना नहीं दीन् गौरीको भान्सा कुर्ने बानी आजसम्म बद्लिएको छैन उनले सन्तानलाई समेत यही सिकाएकी छिन् म साँझ ढलिसकेपछि पुग्छु उनीहरू मलाई अलग राखेर रा खाना खाँदैनन् गौरीलाई अचेल सन्तानले साथ दिन थालेका छन् सन्तानले संस्कार सभ्यता र अनुशासन जति आमाबाट सिके मबाट एकचौ पनि सिकेनन् आज मेरो जुन स्थान छ त्यो गौरीको त्यागको प्रतिफल हो जीवनका आखिरी दिनमा आमाले गौरीको निकै प्रशंसा गर्नुहुन्थ्यो कहीं आमाका आँखामा गर्वका आँसु छचल्किन्थे वा आमालाई हेरेर भन्नुहुन्थ्यो बाबु तेरो श्रीमती असल छे मैले असल संस्कार दिएकी छु तैँले कहिले दुःख पाउनु पर्दैन कस्तिसँग जीवन बिताउनु पऱ्यो भनेर जीवनमा पछुतो हुने छैन सजन श्रीमती पाउनु भाग्य रहेछ म साँच्चैकै भाग्य मानिरहेछु गौरी मेरो परिवारको र मेरो मात्र होइन कुलकै आस्था भएर रहन् मर्यादा र सभ्यताको संस्कार छ उनमा यसैलाई सन्तानतिर सार्दै आएकी छिन् यस्तै सभ्य एवं सुशील नारीहरूले नै सभ्यता जोगाएका रहेछन् यही भएर होला पश्चिमी विश्व आफ्नो संस्कार र परम्परादेखि वाक्क भएर पूर्वीय संस्कार सभ्यता र परम्परातिर ढल्किँदै गएको दाम्पत्य जीवन वा पारिवारिक सम्बन्ध दायित्व र मर्यादा हो दायित्व र मर्यादा समयक्रममा घोटिँदै खिँदै र खुलिँदै जाँदो रहेछ घोटिने खिने र खुइलिने प्रक्रियालाई सुव्यवस्थित बनाउन सके सम्बन्धमा मधुरता र चमक थपिँदो रहेछ यस्तो सम्बन्ध भाग्यमानी पनि हुँदो रहेछ सम्बन्धलाई सुमधुर बनाइराख्ने कला गौरीमा छ तब न मैले परिवार र व्यवसायलाई उत्तिकै समय बाँड्न सकेको छु गुलाब मान्छेले पहिले सन्तुष्टि रोज्छ सन्तुष्टिको चरमत्कर्षपछि मात्र सफलताका आरोह अवरोहको बखान हुन्छ मान्छेको सफलता र खुशी सँगसँगै नारिएका हुन्छन् उसले चाहेको पाउनु सफलता हो र जे पाइएको हुन्छ त्यो नै खुसी उसले खुशी प्राप्त गरेकोमा दैवी शक्तिलाई साधुवाद दिन्छ म गाउँबाट झोला बोकेर सहर छिरेको मान्छे मसँग मा त्यति धेरै सपनाका चाङ थिएनन् मेरो उद्देश्य सहरमा उभिने ठाउँ बनाउनु र बाँच्नुमै सीमित थियो मैले यात्रा शून्यबाट थालेको थिएँ समयान्तरमा व्यवसाय गर्दै केही हदसम्म नाम र दाम कमाउन सके, मलाई यो दैव शक्तिकै हिस्सा हो भन्ने लाग्छ काठमाडौँमा मैले भोग्नु दुःख भोगेँ यो मेरो लागि अवसर समेत भयो म चुनौतीबाट डराएर कहिले पछि हटिनँ सङ्घर्षलाई अवसर ठाने मान्छे सफल हुन प्रेरणा एवं हौसला चाहिँदो रहेछ चा। सुखी हुन माया स्नेह र आत्मीयता मायाको पहिलो आधार परिवार र सन्तान नै रहेछन् मन्दिर गुम्बामा स्वर्ग खोज्ने संस्कारभन्दा बाहिर उभिएर सोच्ने हो भने परिवार नै स्वर्ग रहेछ देवालयहरू त आस्थाका उपमा मात्र हुन् यो मानव सभ्यताको संस्कार पनि हो दम्पति सन्तान र स्वजन विवेकशील भइदिए देवालय धाउनै पर्दैन हजार स्वर्ग यही भेटिन्छ मैले सङ्घर्ष पारिवारिक माया स्वजनको प्रेरणा र दैवी शक्ति बिचको फ्युजनलाई नै सफलताको कारक मानेको छु म मा, सफलताभन्दा आफ्नो काम र व्यवसायमा खुसी छु मेरो काम देख्नेहरू भन्छन् कमल भाग्यमानी रहेछ मान्छे कसरी भाग्यमानी हुन्छ त्यो केलाउने संस्कार मान्छेमा छैन कामप्रतिको आस्था पनि त भाग्य हो मैले भविष्यको योजना र तयारीलाई कर्ममा बदलेको थिएँ यो नै मेरो भाग्य भयो भाग्यले पनि योग्य मान्छे छान्दो भाग्यमानी संस्कारलाई इङ्गित गर्दै एक अज्ञात कविले लेखेका छन् उसले दिनैभरि काम गर्यो उसले दिनैभरि काम गर्यो उसले पुरै रात मिहिनेत गर्यो उसले खेल्न छोड्यो मोजमस्ती गर्न छोड्यो नयाँ कुरा जान्न ज्ञानका किताबहरू पढ्यो र अघि बढ्दै गयो सफलता पाउनका लागि विश्वास र आस्था लिएर ऊ अघि बढ्यो जब उसले जित्यो मान्छेहरूले उसलाई भाग्यमानी भने छोरी जन्मिएपछि मैले व्यवसायमा पछाडि फर्किनुपर्ने अवस्था आएन पारिवारिक सद्भावले पेसालाई साथै प्रोत्साहन दिइरह्यो म पारिवारिक प्रेमको स्वर्ग उपभोग गर्ने भाग्य मानि स्वर्ग कुनै ठोस वस्तु होइन मान्छेको सुखानुभूति हो यसको आश्रयस्थल पनि परिवार नै रहेछ छोरीकै कारण मेरो फलिफाप हुँदै गयो घरमा लक्ष्मीले बास गरे जस्तै मेरा लगी उैवी शक्ति के रूप में प्रकट भाग मैं ठाने अब मेरा दुख का दिन गए तरह भ्रम रहे सदैं भ्रम में बांजो रहे जब वास्तविकता उसको सामू उजागर हो तब ऊ विचलित होौतिक सुख ने तो पूर्ण होते थे तर मानसिक पीड़ा ने खुशी तो घाम छाया जस्त झिलक देखिने रस्ताई हमने मेरी ठुल दीदी गांव आधा थियो, गांव का अरुत भी थे हमी चार महीना की सोनला लिया स्वयंभू घुम थी छोरी को अस्वाभाविक हेराई देखकर दीदी को साथीं छोरी को आंखा में खराबी देखि उनको पची दृष्टि कमजोर हो गौरी उनका घर में चार पांच जना समो रात हमी दंपति का आंखा रात अनीद बितो मैं अनीद रात छटपटीमें काटे थे संता को भेद छुट्याने जीनस मित्री थी इसको बड़ी दोषी मई भें मान्छेले एकछिनटी सुख खोज्दा हजार दुःख झेल्नु पर्दो दु रहेछ म यसैको साक्षी भएँ मलाई आफू दुःखको भुमरीमा पत्तो पत्तोसम्म भएन यो आफैले उत्पादन गरेको दुःख थियो म छोरीको उपचार गर्न नसक्ने थिइनँ टिचिङ र त्रिरगङ्गामा उपचार सम्भव भएन दिल्ली चेन्नई बैङ्कक लगायतका विदेशी अस्पतालमा पुर्याएँ ती सबै प्रयास असफल भए आधुनिक कलिएको अस्पताल समेत उपचारमा फेल भए जन्मिँदै छोरीको आँखाको रेटिना कमजोर रहेछ देखि सुनेका कुनै आधुनिक अस्पतालले छोरीको आँखाको ज्योति फर्काउन सकेनन् मैले बल्ल बुझेँ वास्तविकताका अघि अस्पतालहरू समेत निरीह हुँदा रहेछन् छोरीको उपचारका लागि बाँकी ठाउँ थिएन विकल्प खोज्नु जरुरी पनि भएन उनको अवस्था जे छ त्यो स्याहार्नु बलियो र दरिलो बनाउनु नै उत्तम विकल्पको थियो जीवनमा जे छ त्यसैलाई सुख र दुःखका रूपमा उपभोग गर्नु मान्छेको व्यवस्था रहेछ विश्वविख्यात विद्वान टल्स्टाय भन्छन् सबै सुखी परिवार उस्तै हुन्छन् हरेक दुःखी परिवार आफ्नै कारणले दुःखी हुन्छन् आफ्नो भागमा परेको सुख र दुःख कहीँ जाँदो रहेनछ भूमि फेरि आफ्नै पोल्टामा आउँदो रहेछ मान्छेले यसैलाई पाकेको फल सम्झेर स्विकार्नु नै कर्तव्य रहेछ कर्तव्य बिर्सिएन भने दुःखमा पनि खुशी हुन सकिँदो रहेछ मैले छोरीलाई स्वनिर्भर हुन सिकाउनु नै आफ्नो पहिलो कर्तव्य सम्झेँ सन्तान राम्रो वा नराम्रो हुनुमा अनुवंश जिम्मेवार हुन्छ जति अपाङ्गता भए पनि त्यसको जिम्मेवारी अभिभावकले नै लिनुपर्छ सन्तानले मलाई जन्माइदेऊ भन्दैनन् वंश र समाज निर्माणका लागि सन्तान उत्पादन गर्ने संस्कार बसेको हुनुपर्छ परिवार का ज्येष्ठ सदस्य को बालीला हेने आकांक्षा और अपने रह के संतान जन्माइं इसको गुण रुर्गुण को भागीदार अभिभावक नालीला को संतान सहकड़ा एक परिवार मां वने। ते में कायम रहोने परिवार का संबंध सुखी होद मैं आपको परिवार को सुखी को पर्याय मने छोरी को शारीरिक अवस्थ विचरित थे यद्यपि उनलाई सबलाङ्गको अनुभूति दिलाएर सुखी तुल्याउने मेरो जिम्मेवारी थियो यो जिम्मेवारी बोधले पीडाको केही अंश खोटिएको थियो मान्छे अरूलाई सिकाउन सिफाल हुन्छ आफू गर्दैन संसारमा कसैले कसैलाई सिकाउन वा बनाउन सक्दो रहेनछ ऊ केवल माध्यम मात्र बन्ने हो सिकाइका लागि वातानुकूलित क्षेत्र भने चाहिन्छ नै माध्यम स्वप्रेरणा र वातावरण नै सिकाइको पाठशाला हो भर्खर जन्मिएको एउटा बच्चो आधुनिक शिक्षा स्वास्थ्य र अवसरयुक्त वातावरणमा हुर्काइएको छ भने उसले त्यस्तै सिक्छ ती अवसरहीन वातावरणमा हुर्काइएको अर्को बच्चोले तिनै अभावहरू मात्र सिक्छ मैले यो मनोवैज्ञानिक तथ्यलाई आत्मसात गरेँ र सोनुका लागि उचित वातावरणको अनुकूल त भने लाग्छ विश्वमा अचेल आँखाको उपचारका अनेक उपायको आविष्कार भइसकेको छोरीको आँखाको उपचार सम्भव हुने चर्चा परिचर्चा भइरहेको छ म पनि उत्साहित छु छोरीलाई संसार देखाउन सके मेरो सास सजिलै जाने थियो उत्तराधुनिक प्रविधिले सोनुको आँखाको ज्योति फर्कियोस् मलाई यही विश्वासले बाँधेको छ मान्छे ईश्वरको भक्ति गर्छन् मनोकामना पूरा गर्न ध्यान उपासना तप गर्छन् उनीहरू आस्था केन्द्रमा पुगेर लम्पसार पर्छन् यो सबै दैवी शक्ति वा ईश्वर प्राप्तिको बाटो हो मान्छेहरू स्वार्थ भइरहेको पापको कुण्ड बोकेर आस्था केन्द्रमा पुग्छन् र लाखौँ द्रव्य रीति आउँछन् ममा पनि भक्ति आस्था र लोभ नभएको होइन तर मैले परसेवालाई नै आस्था र भक्ति माने भलो गर तिम्रो भलो हुन्छ यो उक्तिको अनुसरण गरेकैले मैले चिताएको पुग्दै आयो भगवान्ले मान्छेलाई जन्मिँदै केही दिएर धरतीमा पठाउँदो रहेछन् भगवान्ले दिएको वस्तुको सदुपयोग र त्यसप्रति आस्था हुनुपर्दो रहेछ यसो भएन भने त्यो स्वतः लुप्त हुन सक्छ आफ्नो क्षमताको सदुपयोग गर्नु नै कर्म हो र कर्म गर्नु नै पहिलो धर्म मसँग जे थियो त्यसैलाई अमूल्य निधिका रूपमा सदुपयोग गर्ने प्रयास गरे कर्म गरिरहेकैले आजसम्म मैले कमाएको प्रतिष्ठा खोसिएको छैन मान्छेले अध्यात्मवाद र भौतिकवाद दुवै मार्गलाई अवलम्बन गर्नु जाति हो यसलाई स्वमूल्याङ्कनको मापदण्ड पनि मान्ने गरिएको छ सोमूल्याङ्कनले नै चरम भौतिकवादीहरूलाई आफ्नो मौलिकता र अस्तित्व जोगाउन खचखाएको हुन्छ भौतिकवादी ईश्वरप्रति आस्थावान बना शिवपुरी बाबा भैं काम करें बिजुली चमके झत्मा प्रकट भश्न को उत्तर प्राप्त भो और सब समस्या सदैं काधान भर्मप्रति आस्था राखने पाने उपलब्धि यही हो कर्म कर फल खोजेक हो कर्म कर्मानुसारको फल खोज्नु उसको अधिकार हो नत्र मान्छेमा निराशा बढ्छ निराशाले ऊभित्रको श्रमशक्ति रास हुँदै जान्छ अनि लक्ष्यबाट भड्किन्छ उसले कुबाटो समात्छ त्यही कुबाटोको कुनै बिन्दुमा उसको इहालीला सकिन्छ म बढी महत्वाकांक्षी भएर फलकै लागि मरिमेटिन कर्म गरिरहेँ मलाई कर्मानुसारको प्रतिफल प्राप्त हुँदै गयो ममा कहिले कुनै नकारात्मक आवेग उत्पन्न भएन मैले सेवा र कामलाई भगवान् मानेको छु मानव जीवन सिद्ध हुन यो उपकरणप्रति आस्था हुनैपर्छ अन्यथा जीवन अर्थपूर्ण हुँदैन मेरा दुई सन्तान आस्था हुन् मलाई यिनैमा धर्म श्रम र प्रतिफल अडिय चाहिँ लाग्छ फूल सुन्दर हुन्छ सुन्दर हुनुमा त्यसको भौतिक आवरण सुभाष र लालित्य फूलको लालित मन नपराउने संसारमा सायदै हुन्छन् त्यही फूलको सौन्दर्यलाई मायाप्रतिको अलङ्कार मानिएको हुन्छ आस्था सद्भाव एवं दीर्घायुसँग पनि जोडिन्छ फूलको गरिमा मान्छेले आफ्ना सृजनालाई सधैँ फुलको उपमा मान्छ र आफू निकट रहिरहोस् भन्ने चाहन्छ फूलको कोमलतासँग दाँझेर परिवार सन्तान सुखी र खुसी देख्न चाहन्छ यो मानवीय स्वभाव हो हाम्रा सन्तान पनि दुई थुङ्गा फुलभन्दा कम छैनन् सन्तान हुनेलाई दायित्व पुरा गर्ने चिन्ता हुन्छ नहुनेलाई नहुनुको पीर भनिन्छ नहुनेलाई एउटै पीर हुनेलाई सय पीर यो भनाइ समाजमा विद्यमान एउटा लोकोति हो यसले समाजमा सार्थकता पाएका उदाहरण प्रशस्तै छन् समाजमा कति बाबुआमाले सन्तानप्रतिको दायित्व पुरा गर्दैनन् ती सन्तानहरू आफै आफ्नो बाटो रोच्न बाध्य हुन्छन् कति सन्तानले पितृप्रतिको धर्म पुरा गर्दैनन् र जिउँदैमा मरेतुले बनाउँछन् थोरैले मात्र एकअर्काप्रतिको धर्म र दायित्व पुरा गरेको भेटिन्छ बाँचुन्जेल बाबुआमा सन्तानको सम्बन्धमा खटपट भएन भने त्यो परिवार उत्तम माने हुन्छ म मा सन्तान नहुनु र हुनु दुवै परिबाट दुवै पीरबाट मुक्त रहेँ मैले कहिल्यै सन्तानलाई खुवाउन पियाउन र मलमूत्र स्याहार्न परेन गौरीले नै यो सबै भार बोकिन् म व्यवसायका नाममा पाखापाखै कुदिरहेँ पारिवारिक घेराभित्र छिरेर सन्तानप्रतिको दायित्व बुझ्ने प्रयास गरिन म बहुलट्टी र एक भएर व्यवसायमै भुलिरहेँ मलाई सधैँ कमाउनुको मोहले तानिरह्यो सन्तान हुनुको बोध तब भयो जब दायित्व पुरा गर्नुपर्ने समय आयो म निद्राबाट झल्यास बिउजे जैमाएँ मैले आजसम्म सन्तानको बालीलाई हेर्ने बुझ्ने र रमाउने समय गुमाएछु छोराछोरी बामेसर्ने ताते ताती हिँड्ने र तोते बोली बोल्ने क्षणलाई कहिले महसुस गरिनछु सम्झेर मन साह्रै खल्लो भयो म जब व्यवसायको भारी विषय सुस्ताउन थालेँ ममा सन्तानको लिला हेर्ने मोह बढ्यो तर समय निकै अघि बढिसकेको थियो मैले बितेको समयप्रति अफसोस गरिनँ आफ्नो दायित्व पुरा गर्नतिर लागेँ मैले आफैलाई परिवर्तन गर्न थालेँ यो नै मेरो बाँकी विकल्प र जिम्मेवारी थियो मान्छे चेतनशील हुन दया करुणा र आनन्द चाहिँ त्यो व्यक्तिले मात्र सन्तान र परिवारप्रतिको दायित्व पुरा गर्दोरहेछ मैले आफूमा हिजोको एकचोरी व्यवसायिक मान्छे फेरिएको अनुभूति गरेको छु मैले हिजोको सन्तान सुखको सन्तुष्टि आफ्नो दायित्वभित्र खोजिरहेछु सन्तान ठुला भएर बाबुआमालाई दोष लगाएनन् भने त्यो सम्बन्ध र परिवार स्वर्ग हुन सक्छ हामी दम्पतिले छोरालाई सबल जन्म दिन सक्यौँ तर छोरीलाई सकेनौँ जन्मिँदै छोरीको दृष्टि कमजोर भइदियो प्राकृतिक विपत्ति समेत यहीँ खनियो आँखा नदेख्ने रहेछु भनेर एकपटक छोरी बेसरी रोइन् मेरो मन नमजाले कुँडियो मेरो आँखा आँसुले भरिएर गला अवरुद्ध भएको थियो ममा छोरीलाई सान्त्वना दिने साहससमेत थिएन तर छोरीले बाबुआमासँग कहिले गुनासो गरिनन् संसारमा जो कोहीले भोग्नुपर्ने प्राकृतिक घटनाको एउटा अंशको रूपमा मात्र लिइन् छोरीले सानै उमेरमा ती गहन विचार आत्मसात गरेकामा मन्त्रभिभूत भएको थिएँ प्राकृतिक दोषलाई बाबुआमाको गल्ती ठाएर सन्तानले धिकारेनछन् धिकारेनन् भने ती सन्तान महान हुन्छन् तिनबाट उत्तरार्धमा कुनै बाबुआमाले शास्ति खेप्नु पर्दैन हामी दम्पतिलाई छोराभन्दा छोरीप्रति बढी दायित्व भयो जस्तो लाग्छ शारीरिक सा। रूपमा कमजोर भएकोलाई प्राथमिकता पनि दिनुपर्छ तर छोरीले कहिले आफूलाई कमजोर देखाएनन् उनी आफ्नो काम आफै गर्छिन् उनको दैनिक नित्य कर्म र अन्य काममा सहाराको त्यति खाँचो पर्दैन छोरीको सहनशीलता बौद्धिकता देख्दा कहिलेकाहीँ म नतमस्तक हुन्छु छोरीको वर्णन गरिएका श्लोक उनैका लागि कोरिएका हुन् भन्ने लाग्छ मेरी छोरी अतुल रूपकी दिव्य सौन्दर्यशाली जहिले हेरे पनि सगरको चन्द्रमाझै उज्याली कञ्चनजङ्घा गिरी शिखरिणी छैन त्यस्तो उज्यालो बल्छिन धप्पै धीप उनी चाहिँदैन दिइहालो छोरीले यो धरतीको आवरण त देख्न पाएनन् तर उनले परिवारलाई ज्योतिर्मय बनाइदिन् उनलाई भगवान्ले परिवारको रक्षा र उन्नतिको साधक बनाएर पठाए जस्तो लाग्छ सोनी जन्मिनु पूर्व अभावमा बाँच्दै आएको हाम्रो पारिवारिक अवस्था पूर्ण रूपमा फेरिएको थियो मेरो व्यवसाय सोचेभन्दा सफल भइरहेको थियो उनले आफू निभेर परिवारमा उज्यालो छरिरहेन् एउटा मेनबत्तीको शिखा चाहिँ मेनबत्ती बोलेर खिँदै पग्लिँदै जान्छ तर अधारोलाई चिरिरहेको हुन्छ समाजले अझैसम्म छोराछोरीलाई छोरा एउटै तुलोमा राख्दैन धनाढ्य परिवारमा समेत विभेदको बार लगाइन्छ छोराभन्दा छोरीलाई कम अवसर र सुविधा दिइएको हुन्छ म यो विभेदबाट जोगिएको छु भन्ने लाग्छ कार्यक्रम श्रुति सम्भेगमा हामीले अहिले सुनिरहेको वाचन कमल प्रसाद गेवालीको कर्मको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रोथी समेत तप अजो नाइन्टी नेटवर्क काठमांड्सैं इलाम एफएम रेडियो ताप्लेजुन झापा को एफएम मेचीट्यूंस रीर्ता एफएम धरान विजयपुर एफएम रेडियो तेरथुम भोजपुर को, को, को रेडियो चोमलुंग एफएम सिंधुली रेडियो सहारा खोटांग को एफएम रेडियो बर्दीवास सरलाही को रेडियो एकता ढुकडुकी एफएम रउतहाट को नुन्थार एफएम रामेप को रेडियो तीनलाल खोटांग को हलेी एफएम दोलखा जिरी को रेडियो हिमाली नुआकोट एफएम मकवानपुर के हेटा एफएम रनी एफएम चितवन को रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चितौन में सुनी रही फलेवास को रेडियो पर्वत रूकोम रेडियो सीस्ने पाल् श्रीनगर एफएम पोखरा रेडियो तरंग दमौली को रेडियो भानुभक्त रनहो को रेडियो डोहर बाराही रेडियो सार्थी एफएम रल्कोट एफएम में भी श्रुति समेत सुन्द रेडियो प्यूठान दांग रेडियो मध्यपश्चिम बुटवाल को एफएम और बुटवाल एफएम गुलमी रेडियो रेसुंगा कपिलवस्तु रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण रेडियो राप्ती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 सञ्जयको जन्म दुई हजार एकाउन्न सालमा भएको हो म उनको बाललिलासँग लुकामारी खेल्न त पाइनँ उनका बाल क्रियाकलाप भने मैले नजिकैबाट निहाल्ने मौका पाएँ उनी सधैँ दसनामा पिसाब गर्थे सात कक्षा पढ्दासम्म उनको त्यो क्रिया बन्द भएको थिएन राति ओछ्यानमा जाँदा गौरी छोराको बयान गरिरहे हुन्थिन् यो कसरी हुन्थ्यो म बुझ्नतिर कहिले लागिनँ मैले कहिलेकाहीँ सञ्जयलाई गाली पनि गर्थेँ उन्नी मेर खफ्की मर पुग्न अगावी निदाई सोप्नदोष को कारण भी यो आल्यल में म जुन अवस्था र प्रकृति को थे मेरे बाणी व्यवहार एवं आचरण ठैक्क छोरा में सो उनको चकचक बिठाई करने कायाकल्प उस्तों मेरे हो पढ़ाई में समेत मजस्ते लद्दू पढ़ना भाग खेल तीर बड़ी जान जान थो सोनू कृर्तिपुर के लैबोरेटरी रंजयला डीएबी स्कूल में पढ़ाई थे छोरी को पढ़ाई में कई छोरा भाई सदै फेल हो मैं छोरा को पढ़ाई सुधार करना कई कसर बाकी राखी थे आवश्यकता अनुसार घर र स्कूल में ट्यूशन को व्यवस्था करें तैपनी नतीजा उस्तर उत्यो कई परीक्षा में एवटी विषय पास कर मुस्किल पर्थ्य छोरो पढ़ना नीरले मैं पिताभित्री जलाई रखिए एक दिन डीएबी स्कूल भट्टराई सर ने ममल सर संजय स्कूल में पढ़ना सकते ना। नाम नचले ना साकूल में पढ़ा उनको पढ़ाई सुधार आँस उनको सलाह ठीक थी कि मेरो दिमागमा मानिसले अर्को वज्र प्रहार गर्यो सम्पत्ति भएर केही के हुँदो रहेनछ छोराछोरीलाई चा। चाहेको स्कुलमा पढाउन सक्ने भएर हुँदो रहेनछ उनीहरूको क्षमता नै कम भएपछि मैले अब सञ्जयलाई पढाउन सामान्य स्कुल खोज्नु पर्यो छोरामाथि दुष तोपार्नुको तुक थिएन उनको दिमाग र विवेकले जति सक्यो त्यतिसम्म थियो मैले मधुभान्जालाई सञ्जयको पढाइ सपाने जिम्मा दिएँ भट्टराई सरले भनेको सत्य रहेछ डिएबीमा पढ्न नसकेको छोरालाई सामान्य स्कुलमा राम्रो पढ्न थालेँ थोरै विद्यार्थी भएको स्कुलमा शिक्षकले सबै विद्यार्थीतिर ध्यान पुऱ्याउँदो रहेछन् पढाइको ख्याल हुँदो रहेछ बिस्तारै स्कूलमा सञ्जय राम्रो विद्यार्थीमा गरिन थाले अन्तत उनी SLC मा प्रथम श्रेणीमा पास भए छोराको प्रगति देख्दा मलाई ठूलो बाजी मारे जस्तो गौरव भयो SLC पछि किस्ट कलेजमा भर्ना गरिदिए एघार कक्षामा पनि प्रथम श्रेणीले ल्याए छोराछोरीको सफलतामा बाबामा कति खुसी हुँदो रहेछन् मैले सञ्जयको निरन्तरको प्रगतिपछि मात्र महसुस मा गरे सन्तान सफल हुँदा बाबामाको हर्षको सीमा हुँदो छोराछोरीलाई नाम चलेको महँगो स्कुलमा पढाउँदै म उनीहरू गगडान हुन्छन् भन्ने बुझाइ गलत रहेछ सकी नसकी भई नभई छोराछोरीलाई मासिक हजारौँ रुपियाँ शुल्क तिरेर पढाउन मर्यादते गर्ने बाबुआमाले छोराछोरीको रोजाइ र पढाइको स्तर बुझ्नु पनि जरुरी रहेछ म चार कक्षामा फेल भएर बुबाको पिठाई खाएको सम्झेँ सन्तानको सफलता र असफलतामा बाबुआमालाई त्यति दुख्दो रहेछ त्यो दुखाइ सहन नसकेर नै बुबाले म हात उठाउनु भएको रहेछ म छोराको प्रगतिले मनमा हाँसे आखिर सन्तान असल भए सफलता कमाएर सुबाटोमा हिँडे बाबुआमालाई केही चाहिँदो रहेनछ त्यही सन्तोष र सुखले पनि बुढेसकालका दिन लम्बिँदा रहेछन् तर घरले जाजा र वनले आइज आइज भन्ने बेलामा सन्तानको वचन र घृणा पिएर बाँच्नु पऱ्यो भने त्यो जति नरक बासकै हुँदैन जब छोराले बाबुको जुत्ता लगाउँछ र छोरीले आमाको चोलो त्यो उनीहरू वयस्क भएको सङ्केत हो ती सन्तान अब बाबुआमाभन्दा जान्नेमा गरिन्छन् बाबुआमालाई मान्दैनन् टेर्दैनन् पनि आफ्नै मनचिन्त बुद्धिले देखेको गर्छन् र बाबुआमालाई उपदेश दिन्छन् तर बाबुआमालाई श्रद्धा गर्ने सन्तानले कहिले उपदेश दिँदैनन् त्यस्ता सन्तानलाई उत्तम सन्तान माने हामी दम्पतिले जीवनको उत्तरार्ध भोगमै बाँकी छ सन्तान पूर्ण विवेकशील हुने र उनीहरूले उनेर आफ्नै पारिवारिक संरचना खड़ा गर्ने समयसमेत बाँकी छ त्यतिन्जेलसम्म सन्तानले बाबुआमालाई वचन लगाएनन् भने उनीहरूप्रति कहिल्यै गुनासो नराखे हुन्छ बाबाआमालाई सन्तान असल हुनु स्वर्ग हो मरेपछि त सकिहाल्यो बाँचुन्जेल सन्तोषले बाँच्नु नै स्वर्गको भोग गर्नु हो मान्छे चुनौतीसँग जुत्ने हिम्मत गर्दैन र लक्ष्यमा सफल हुन्छ हिम्मतिलो व्यक्तिले मात्र सफलता हात पार्छ यसले उसको व्यक्तित्वमा समेत निखार ल्याउँछ बहुसंख्यक मान्छे चुनौतीसँग तर्सेर भाग्न खोज्छन् उनीहरूले पूर्वार्धमा आनन्द भोग गरे पनि उत्तरार्ध निरस बनेरै सकिन्छ म कति सफल भएँ होइन ना। आफैले नाप्ने पक्ष होइन ना। तर म चुनौतीदेखि डराएर कहिल्यै पछि अटिनँ मैले श्री फाइनेन्समा जागिर खाएको करिब चार वर्ष भएको थियो मलाई दुई सालमा काठमाडौँ मेडिकल कलेजमा काम गर्ने मौका मिल्यो त्यो कलेज अन्तर्राष्ट्रिय स्तरको शिक्षण अस्पतालका रूपमा विस्तार हुँदै रहेछ मैले कलेजमा कसैलाई चिनेको थिइनँ श्री फाइनेन्सकै सञ्चालकहरूद्वारा कलेज स्थापना भएको रहेछ फाइनेन्सका अध्यक्ष डाक्टर पुष्करनाथ पन्त कलेजको समेत अध्यक्ष हुनुहुन्थ्यो उहाँले भन्नुभयो कमलजी तपाईँले मलाई काठमाडौँ मेडिकल कलेजमा सहयोग गर्नु पर्यो आर्थिक पक्ष अलिक व्यवस्थित छैन यो तपाईँले हेरिदिनुहोस् पुष्क सर राष्ट्र ब्याङ्कका पूर्व गभर्नर पनि हुनुहुन्थ्यो मैले उहाँले भनेपछि नकार्न सकिनँ उहाँसँगको सहकारी सिक्ने उत्तम अवसर थियो म फाइनेन्समा विदा भएपछि कलेज जान्थेँ भानु सरले केही समय कलेजको वित्तीय व्यवस्थापन सम्हाल्नु भएको रहेछ म उहाँसँग बाबाग्यासमा सँगै काम गर्थेँ उहाँले भन्नुभयो कमलजी तपाईँले यहाँको काम गर्न सक्नुहुन्न धेरै हिसाब किताब गोलमाल छ यस्तो लफडामा नफस्नुहोस् एउटै कम्पनीमा सँगै काम गरेको व्यक्तिले किन त्यसो भन्नुभयो उहाँको मनसाय कन्सल्टेन्सी दर्ता गरेर काम गर्ने थियो वा काम वास्तवमै गाह्रो थियो मैले बढी बुझ्ने प्रयास गरिनँ मैले भनेँ सर म एकपटक हेर्छु सम्हाल्न सक्छु कि सकेँ भने राम्रै हुन्छ सकिनँ भने के बिग्रन्छ र सकिनँ भन्छु मानिसहरूको चुनौती आँकेर म कलेजमा प्रवेश गरेँ अरू केही व्यक्तिले पनि मलाई अप्रत्यक्ष रूपमा कलेजमा काम गर्न निरुत्साहित गरेका थिए तर मैले आफ्नो सुर छोडिनँ जो जसले जे भने पनि मैले निरन्तर काम गरिरहेँ शिक्षित व्यक्तिहरूमा पनि कहिलेकाहीँ सद्विचार आउँदो रहेछ उनीहरू राम्रो कामका पछि नजानिदो रूपमा विरोध गर्न तम्सिँदा रहेछन् उत्तर आधुनिक बन्धु काठमाडौँमा पुरातन संस्कारको धङधङ्गी नहटेको देख्दा म छक्क परेको थिएँ मलाई कलेजमा तीन महिनाको परीक्षणकाल दिएको थियो परीक्षणकालको परिणाम हेरेर थप अवधि बढाउने भनिएको थियो तीन महिनापछि नौ महिनाको कार्यवधि थपियो तोकियों अवधि नसको अर्क एक वर्ष थप म काम करते गए कलेज को व्यवस्थापन सुधार का संकेत देखने ें फाइनेंस कलेज को दोहो काम को चाप थियो. म कलेज को मेरे बाकी समय अवधि सक पूर्ण रूप में फाइनेंसमें फर्क खोजी तर मेरे कार्यकाल छोटिनी साटो लंबी गयो कलेज में इस नर्ष काम करेंस लगानी थप्नेकर शशि सर भागिर खाने मात्र कलेज में लगानी तब सचालक में आने वहां तेसो मेरे कई दिन अलमलमें बीते सांचे वा मेर क्षमता जांच तर धेरै पटक उहाँहरूले लगानी गर्न आग्रह गर्नुभयो म उहाँहरूको सहकर्मी बन्न लायक भएछु भनेर निकै खुसी लाग्यो कलेजको आर्थिक तथा व्यवस्थापन पक्षमा धेरै सुधार भइसकेको थियो नेपालको आर्थिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिले विश्वास गर्नु मेरो सफलता थियो भने उहाँको सहकर्मी हुनु गौरव यसरी दुई सालमा मैले मेडिकल कलेजको केही सेयर किने म कलेजको सञ्चालक भएपछि यसअघि यहाँ मलाई काम गर्न हतोत्साही गर्नेहरूको मुख बन्द भयो मैले विगत चार वर्षदेखि मेडिकल कलेजमा सञ्चालक समितिको जिम्मेवारी सम्हालिरहेको छु कलेजले मलाई मुख्य लगानीकर्ता नठानी गुणस्तरीय र आधुनिक विकासको आधार मानेको छ यो मेरो अमूल्य सम्पत्ति भएको छ कलेज सुधारका लागि मैले गरेको सानो योगदान अर्थपूर्ण भए चाहिँ लागेको छ मलाई यसमा गर्व पनि छ मैले आजसम्म आर्जन गरेको सम्पत्ति र प्रतिष्ठा छुट्याउँदा प्रतिष्ठाकै अंश गरुङ्गो भएछ म काठमाडौँ मेडिकल कलेजको सञ्चालकको रूपमा चिनिदा आनन्दको अनुभूति गर्छु कलेज मार्फत दर्जनौं ग्रामीण क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ मेरो व्यक्तिगत प्रयासमा पनि थप केही स्थानमा स्वास्थ्य शिविर चलाइयो कलेजले मलाई समाजसेवीका रूपमा समेत चिनाएको छ रोगीले डाक्टरलाई भगवान्को स्वरूप मानेका हुन्छन् यस्तो संस्थाको सञ्चालक हुनु नै अमूल्य सम्पत्ति रहेछ यो कलेज निजी क्षेत्रमा देशकै ठूलो शिक्षण अस्पतालका रूपमा चिनिँदैछ युवाहरू डाक्टर तथा नर्स पढ्न विदेश धाउने परम्परालाई कलेजले केही प्रतिशत भए पनि कम गर्ने जमर्को गरेको छ यहाँ डाक्टर नर्स पढेकाले यही काम पाएका छन् अर्को अस्पतालमा धाउनु परेको छैन यस शिक्षण अस्पतालमा आधुनिक प्लास्टिक सर्जरीसम्मका सेवा समेत भित्रइएको छ डाक्टर तथा नर्स रोगीका जीवनदाता हुन् यस्ता व्यक्ति जन्माउन खर्च गरिएको लगानी अमृतुल्य हुँदो रहेछ मैले कमाईको खुद्रा पैसा सेवा क्षेत्रमा छुट्याउन सकेँ यसैमा हृदय खुसीले उद्वेलित भएको छ आज शिक्षा व्यवसाय र रोजगारसँग मात्र जोड़िएको छैन स्वास्थ्य क्षेत्रमा समेत मेरो सानो योगदान अर्थपूर्ण भएको महसुस गरेको छु मेरो पसिनाको चुन्दाम कुमार्गमा खर्चिएन मैले आफ्नो कमाई सन्तान परिवार र आफ्नाको परिधिभित्रको राम्रो मितामा उडाइन यसैमा असीम सन्तुष्टि पनि छ मेरो कमाई चुत्थै होस् यसबाट खुद्रा सयोजनाले सेवा पाउन सकेमा आफू चुत्थोमा गरिने थिएन म श्री फाइनेन्समै काम गर्थेँ किस्ट कलेजका केही सञ्चालकहरूबीच इन्जिनियरिङ कलेज खोल्ने गाई गो कुरा चलेको थियो यसअघि नै कालीमाटीमा काठमाडौँ इन्जिनियरिङ कलेज केइसी खोल्ने सल्लाह भइसकेको रहेछ आर्थिक स्रोत जुट्न नसक्दा कलेजको स्वीकृति लिने प्रक्रिया रोकिएको रहेछ यही क्रममा हिरेन्द्र सर कलेज स्वीकृतिका लागि जग्गा धितोमा ऋण लिन फाइनेन्समा आउनुभयो जग्गाको धितो मूल्याङ्कन जम्मा सत्र लाख रुपियाँ निस्क्यो त्रिभुवन विश्वविद्यालयलाई भने पच्चिस लाख रुपियाँको रसिद सो गर्नु पर्थ्यो बाँकी लाख रुपियाँको स्रोत जुटेन अप्पुक आठ लाख रूपियाँ मैले नै व्यवस्था गरेर श्री फाइनेन्समा पच्चिस लाख रूपियाँको खाता खोलिदिएँ त्यही रसिदका आधारमा त्रिवेले कलेज सञ्चालनको स्वीकृति दियो मेरो यो कायदाको सबैले प्रशंसा गरे केईसीमा हिरेन्द्र लोकेन्द्र रामप्रसाद दाहाल लगायतको समूह थियो उहाँहरूले मलाई कलेजमा आउन आग्रह गर्नुभयो व्यक्तिगत रूपमा हिरेन्द्र सरले केईसीको वित्तीय व्यवस्थापन सम्हालिदिन कर गर्नुभयो म वित्तीय क्षेत्रमै प्रतिष्ठा कमाउन चाहन्थेँ तर उहाँको सम्मानजक आग्रहलाई व्यवस्था गर्न सकिनँ म केईसीमा फाइनेन्सियल कन्सल्टेन्टको जिम्मेवारी सम्हाल्न पुगेँ केईसी प्रवेश गरेको केही समयपछि नै सहकर्मीहरूले लगानी गर्न माने मलाई मा उनीहरूको आग्रह राम्रै लाग्यो र म केईसीको पनि सञ्चालक भएँ केईसीको सञ्चालक भएपछि मेरो जीवनशैली फेरियो गाडी मोबाइल जस्ता सुविधा उपलब्ध भए मैं काठम्डू में यो विलासिता को कल्पना को मेरा लघर्ष करू और नया उचाई कायम थियो यद्यपि यह सुविधा मेरे आपने कमाई को प्रतिफल थियो मैं यह सुविधा को उपेक्षा कर सकें मेर गांवली रूप में सहरीय रंग पोत म आर्थिक हिस्बले समेत सबल बंद गए केइसीका केही सञ्चालकले भने कमल सर यहाँ संयौँले भविष्य देखेर काम गरेका छन् तपाईँ भने अरूको फाइनेन्समा काम गर्नुहुन्छ यहीँ आउनु पऱ्यो सर मैले त्यति बेला श्री फाइनेन्स र केइसी दुवैमा काम गरिरहेको थिएँ सञ्चालकहरूले फेरि मलाई पूर्णकालीन भएर केइसी आउन कर गरे कलेजमा गए आफूले रोजेको पद र जिम्मेवारी पाइन्थ्यो तैपनि मेरो अभिरुचि वित्तीय क्षेत्रतिर बढ्दै थियो मैले यही क्षेत्रमा आफ्नो पहिचान बनाउन खोजिरहेको थिएँ कलेजमा एउटा प्रणाली स्थापित भइसकेपछि स्वत सुधार हुँदै जान्थ्यो त्यहाँ व्यक्तिको भूमिका गौण मलाई पूर्णकालीन भएर केइसी आउने इच्छा थिएन मैले त्यहाँ आफ्नो खुबी देखाउने ठाउँ पनि थिएन आर्थिक रूपमा उत्तम हुँदाहुँदै कलेजमा मैले भविष्य देखेको थिएँ सीमित काम गरेर निष्क्रिय बस्नुपर्ने अवस्था थियो मेरो ऊर्जा शक्तिमा यसले रास ल्याउँथ्यो उता सञ्चालकहरूले भने तारन्तार केही समय आऊ भनिरहेका थिए मलाई ममाथि देखाइएको भरोसाको व्यवस्था गर्न मन लागेन कतिन्जल सञ्चालकहरूलाई टारिरहँझै लाग्यो मैले दुई हजार सन्ताउन्न सालको चैत अन्त्यतिर पूर्णकालीन रूपमा केइसी आउने सामान्य मनस्थिति बनाएँ फाइनेन्स छोडेर केइसीमा आउँछु भनेर मौखिक सहमति पनि जनाए श्री फाइनेन्स भनी छोडिसकेको थिइनँ केही सहकर्मीहरूले यसबीचमा आफ्नै संस्था नयाँ कुरा उठाए हामीमा सिप खुबी र जाँगर छ भने काम खोज्ने होइन अरूलाई काम दिनुपर्छ एउटा फाइनेन्स कम्पनी खोल्न सहकर्मीबीच सहमति भइसकेको थियो मैले केईसीमा पूर्णकालीन रूपमा काम गर्ने मौखिक सहमति पूरा गर्न सकिनँ हिरेन्द्र सरसँग कुरा राखेँ सर कलेज भर्ना खोल्दा शुल्क उठेको समयमा मलाई सहयोग गर्नुहोस् म फाइनेन्स कम्पनी खोल्छु रकम पाँच वर्षसम्म फिर्ता गर्नेछु वित्तीय संस्था स्थपना का मसंग पर्याप्त पूंजी थे तर मैं हीरेन्द्र सरस पूंजी का हिम्मत करें वहां हम भाई वहां मेरे प्रेरणा मगर अभिभावक होने व्यावसायिक क्षेत्र में वहां पर जति स्नेह रदभाव अर कमई पा थे वहां पर फाइनेंस खोलना सहमति पाए मप उत्साह जाग्यो फाइनेंस कंपनी स्थापना करने आर्थिक जग कई ना बस केही सीमा मैले तिन वर्ष फाइनेन्सियल कन्सल्टेन्ट भएर काम गरेँ ती तिन वर्ष मेरो लागि ज्यादै महत्वपूर्ण रहेँ मैले समूहमा काम गर्ने कायदा यहीँबाट सिकेँ यो मेरो लागि व्यावहारिक शिक्षालय साबित भयो यही सिकाइलाई आधार मानेर मेरा पाइला लक्ष्यतिर अघि बढेका थिए समयको तुवालो छिचोल्दै म सोचिरहन्थेँ एउटा संस्थामा थोरैलाई रोजगार दिन सके पनि मेरो काम लक्षणमुख हुन्थ्यो फाइनेंस स्थना का प्रक्रिया बिस्तारे हुरू गए कई किलेज का धेरे संस्थापक फाइनेंस में भी संस्थापक होने गए संस्था स्थपना कररम को तोग्य तरह नीतिगत और व्यवस्थापक झमेला बढ़ते गए म काम फत्ते मरीमेटे थे नीतिगत झमेला को गांठ फुकाने रंजित कोला ठूल सहयोग फाइनेंस को, को, को, को मोटामोटी खाका तैयार भार नाम के राख्ने कसरी शुरू करने भिज्ञा उठे फाइनेंस में अकांश किलेज का संचालक थे मैं फाइनेंस नाम किस्ट नाखने प्रस्ताव करे इस कसैले यसमा विमति जनाएन आवश्यक कागजात र आर्थिक स्रोतको टुङ्गो लागिसकेको थियो फाइनेन्स स्थापनाको पहिलो माइनोट लीलामणीले तयार पारे दालचर र मैले पशुपतिको मन्दिर र कमलको फूल भएको लोगोको खाका तयार पारेका थिए राष्ट्र ब्याङ्कमा कागजात पेश गरेको केही समयपछि सम्भाव्यता पारित भयो विक्रमसम्म दुई हजार साल चहितको आखिरीमा किस्ट मर्चेन्ट ब्याङ्किङ एण्ड फाइनेन्स लिमिटेड विधिवत रूपमै दर्ता भयो अध्यक्षमा सर्वसम्मतिबाट हिरेन्द्र सर नै नियुक्त हुनुभयो किस्टमा धमाधम काम सुरु हुन थाल्यो मलाई अब नैतिक रूपले श्री फाइनेन्स छाड्नुपर्ने बाध्यता भयो किस्ट फाइनेन्स खोल्ने बारेमा शशी सरलाई केही बताइएको थिएन जागिर छोड्छु भनेपछि उहाँले नछोड भनेर धेरै सम्झाउनु भयो त्यो परिस्थितिमा मैले उहाँले भनेको मान्ने अवस्था थिएन म नमानेपछि उहाँ रिसाउनुभयो तिमीले मलाई धोका दियो भनेर दुःखी हुनुभयो मलाई पनि गल्ती नै गरेछु कि भन्ने लाग्यो इनेंस को काम धि बढ़ी सकते थी मैं शशि सर ने मू पू थियो परिस्थिति जस्तो भए पनि मैले श्री फाइनेन्सबाट राजीनामा दिएँ तर राजीनामा स्वीकृत भएन वास्तवमा सची सरको म प्रति स्नेह र सहानुभूति थियो यही भएर आफ्नै फाइनेन्समा काम गरोस् भन्ने चाहनुहुन्थ्यो मैले भने सर श्री फाइनेन्सलाई मेरो सहयोग रहिरहन्छ म अरूको संस्थामा जागिर खान जाँदै छैन आफ्नै कम्पनी खोलेर जाँदैछु यही क्षेत्र यस्तै व्यवसाय हो तपाईँले गाह्रो नमान्नुहोस् उहाँ पटक्कै मान्नु भएन मैले नयाँ संस्थामा राम्रो तलबको आकर्षणले श्री फाइनेन्स छोडेको थिइनँ न शशी सरसँग कुनै गुनासो थियो म त स्वनिर्भर हुन मात्र खोजिरहेको थिएँ मैले लामो प्रयासपछि सशिशहरूलाई कन्भिन्स गर्न सकेँ तर मेरो राजीनामा छ महिनापछि मात्र लागू हुने गरी स्वीकृत गरिदिनु भयो मैले श्री फाइनेन्सबाट राजीनामा दिएको छ महिनासम्म त्यहाँको जिम्मेवारी पुरा गरेको थिएँ मेरो व्यवसायको पहिलो पाठशाला त्यही थियो म त्यहीँको ज्ञान र सिकाइले अघि बढ्न सकेको थिएँ मैले आज जुन उचाइ कायम गरेँ यो श्री फाइनेन्सकै दिन हो भन्दा अन्यथा हुँदैन मान्छेले आफ्नो वास्तविक धरातल जरो बिर्सन हुँदैन उसले धरातल छोड्यो भने ऊ तलन माथि हुन्छ म जहाँ पुगे पनि फर्केर आफ्नो धरातल हेर्न हेर्ने गरेको छु जसले मेरो विगत सम्झाइरहन्छ मलाई आफू कर्तव्यप्रति अझ जिम्मेवार भएको महसुस हुन्छ श्रुति सम्भेकमा अहिले हामीले सुनेको वाचन कमलप्रसाद गेवालीको आत्मकथा पुस्तक कर्मको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्भेकबाट विदा बेला भएको छ विदा हुनु हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्भेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति हस् त अर्को साता कर्मको अर्को श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा बुद्धिसागरको उपन्यास कर्णाली को वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अक्षुत घिमिरे विदा चाहन्छौ शुभरात्री